सातमा सुलभ र प्रभावकारी स्वास्थ्य सेवाको लागि रत्नगर अस्पताल प्री रत्नगर दुई मेन चितवन अहिले अपरान्नको चार बज्यो अहिले अपरान्हको चार बज्यो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 रतनगर अस्पताल प्राली, रतनगर दुई मेन रोड टाणी चौक चितोन शून्य छप्पन्न पांच साठी तीन सौ एक चालीस मनोरंजन काबर को साथार बैंक यूट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 नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप र पाँच मेगा हातसँगै इन्टरनेट अनलाइनमा डब्लु डब्लु संसारभरि केही साथ भएको परा बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचारकक्षीबाट म सुजिता हमाल अब खबर विस्तारमा केन्द्रीय समितिमा थपिने नेताहरूबारे छलफल लम्बिएपछि नेकपा एमालेको पोलिट ब्युरो बैठक स्थगित भएको छ स्थानीय समितिको बैठक पार्टी मुख्यालय बल्खुमा जारी छ केन्द्रीय समिति विस्तारबारे स्थायी समितिमा छलफल चलिरहेको छ सचिव युवराज गेवालीले भन्नुभयो पोलिट पोलिट भोलिसम्मका लागि स्थगित भएको छ उपाध्यक्ष अशोक राईसहितका नेताहरूले पार्टी छाडेपछि रिक्त पदमा पदपूर्ति गर्नेबारे एमालेको तयारी छ तर शीर्ष नेताहरूले आफ्नो पछिलाई ल्याउने कसरत गरेपछि सहमति जुट्न सकेको छैन यस्तै बुटोल महाधिवेशन भएको चार वर्ष हुन लाग्दा पनि मनोनित गर्ने भनेको पाँच प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्न सकिएको छैन अन्तरिम मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचनको मिति तोक्न सरकार आतुर रहेको बताउनु भएको छ निर्वाचन आयोग र दलहरूसँग निर्वाचनको मितिका बेसीमा छलफल भइरहेको भन्दै उहाँले छिट्टी मिति घोषणा गरिने जानकारी दिनुभयो नेपाल इन्जिनियर एसोसिएसनको तेह्रौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष रेग्वीले निर्वाचनतर्फ ध्यान केन्द्रित गर्न दलहरूलाई आग्रह गर्नुभयो यस्तै निर्वाचन बिथुल्ने अभियानमा लागेका दलहरूलाई वार्ता मार्फत समस्या समाधान गरी निर्वाचन मैत्री वातावरण बनाउन पनि उहाँले आग्रह गर्छ निर्वाचन सम्पन्न गर्नु मात्र नभई वृहत जनसभागिता र दिको संविधान निर्माण गर्नुपर्ने सरकारको जिम्मेवारी रहेको उहाँको भनाइ छ उहाँले इन्जिनियरहरूलाई देशको विकासमा लाग्न समेत आग्रह गर्नुभयो तिन दिनसम्म चल्ने सम्मेलनमा नेपाल भारत पाकिस्तानका गरी करिब पन्ध्र इन्जिनियरहरूको सहभागिता रहेको छ नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेले एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण नितान्त व्यक्तिगत भएको बताउनु भएको छ आफू देशकै प्रतिनिधित्व गरेर भारत भ्रमणमा भएको प्रचण्ड स्वयंले जनाइरहेका प्रति टिप्पणी गर्दै उपसभापति पौडेले सरकारको कुनै पनि अङ्गमा नभएका बेला प्रचण्डले देशकै प्रतिनिधित्व गरेर कुनै पनि देश जान नसक्ने जिकिर गर्नुभएको छ चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उपसभापति पौडेले मङ्गसिरको पहिलो साता संविधान सभाको निर्वाच निर्वाचन हुने भन्दा, सय दिन अघि मात्रै निर्वाचनको मिति तोकिने पनि उहाँले बताउन भएको छ सल्यानको थानमारीमा करेन्ट लागेर दुईजनाको ज्यान गएको छ थारमारे गाविस चारमा रहेको जनकल्याण क्याम्पस नजिकै करेन्ट लागेर बर्दियाको ताराताल घर भई इलाका प्रहरीकाले थारमारीमा कार्यरत प्रहरी नायक उपरेक्षक मोतिलाल बैगार र गाई चलाउन गएका थारमारे एक गैरावेदका चौध वर्ष दिपेश केसीको ज्यान गएको हो बालकलाई करेन्ट लागेको थाहा पाएपछि उद्धारका लागि गएका सही बैगारको बालकलाई करेन्टबाट छुटाउन खोज्दा घटनास्थललाई ज्यान गएको हो करेन्ट लागेर झुन्डिएका बालकलाई काठले निकाल्न खोज्दा बिजुलीको तार उद्धारमा खटिएका सही बगारको हातमा परेपछि उहाँलाई करेन्ट लागेको हो बैगार छ महिनापछि सेवा नि निवृत्त हुने तयारीमा हुनुहुन्थ्यो बालकलाई करेन्ट लागेको खबर नेपाल विद्युत प्राधिकरण सल्यानमा गराउन फोन गरेपछि गरे पनि विद्युतको फोन नउठ्दा उद्धारमा खटिएका प्रहरीले समेत ज्यान गुमाउनु परेको जनकल्याण उच्चमावि थारमारीका प्राचार्य पूर्ण भण्डारी पङ्कजले भयो। बैतडीको श्रीकोट पाँच तारमा ट्रिपर दुई दुईजनाको ज्यान गएको छ आइतबार बिहान साढे नौ बजे बैतडीको सतबाजबाट खोज लेकका लागि छुटिको ना एक छ दुई नौ आठ नम्बरको ट्रिपर सडकबाट झन्डै दुई सय मिटर तल खसेको हो दुर्घटनामा बजाङ घर चालक गोपाल बोहरा र श्रीकोट घर सहचालक रोशन भट्टको ज्यान गएको प्रहरीले जनाएको गए छ आदिवासी जनजातिका अगुवा तथा पूर्व मन्त्री गोरीबहादुर खपाङ्गीको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन चार दिन अघि बा पाँच एक प सात तिन सात तिन नम्बरको मोटरसाइकललाई पुरानो बस पार्क अगाडि ठक्कर दिएर घाइते हुनुभएका खपाङ्गीको स्वास्थ्य अवस्थामा सुधार हुन नसकेको अस्पतालको भनाइ उद्धित गर्दै आदिवासी जनजाति महासङ्घले विज्ञप्ति निकालेर जानकारी दिएको छ दुर्घटनामा परेलगत्ते वीर अस्पतालमा उपचार गराइरहनुभएका खपाङ्गीलाई उपचारका लागि माइतीघर मण्डलमा लगेको अन्नपूर्ण न्युरोलोजी अस्पतालमा लगिएको पनि महासङ्घले जनाएको छ महासंघले विज्ञप्तिमा दोषीलाई कारवाही गर्न र उहाँको निशुल्क उपचारको व्यवस्था गराउन सरकारसँग माग पनि गरेको छ मेक्सिको एक कारागारमा बन्दीको दुई समूही झडप हुँदा तेह्र कैदी मारिएका छन् मेक्सिको सान लुइस पोटोसी सहरमा रहेको कारगारका केही बन्दीले अर्का समूहका कैदीलाई छुरा प्रहार गर्दा हिंसात्मक अवस्था सिर्जना भएको हो झडपमा अरू केही कैदी घाइते भएका छन् राति गस्ती गरेकै समयमा घटना हुँदा केही सुरक्षाकर्मी पनि घाइते भएका छन् कैदीका आफन्तहरूले भने कारागार प्रशासनको फितलो सुरक्षाले गर्दा भिडन्त भई आफ्ना मान्छे मारिएको भन्दै सरकार विरुद्ध प्रदर्शन गरेका छन् मेक्सिको कारागारमा रहने कैदीहरू अधिकांश लागु तस्करका छन्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 सुमेरे सेट मैदान में होने एसिसी ट्वेंटी ट्वेंटी कप को उप टोली नेपाल आत्मविश्वास साथ मैदान में उत्तर पछिल्लो पटक दुई हजार बाहर में डिविजन चार को विजेता का रूप में डिविजन तीन में प्रवेश होगी अमेरिका नया शा। प्रतिद्वंद्वी न भेपनी कड़ा चुनौती सामना आजद की सुरू होने प्रति आठ दिनसम चलने छहभागी प्रतिनल में पुगे नेपाल सन् दुई हजार चौदह में न्यूजीलैंड में अंतर्ष्ट्रीय क्रिकेट काउंसिल के एसोसिट दस राष्ट्र सहभागी हुने वान डे वर्ल्ड कप छनौटमा खेल्न पाउनेछ त्यहाँ नेपालले शीर्ष दुईमा प्रतियोगिता पुरा गरे सन् दुई हजार पन्ध्रमा अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रूपमा आयोजना गर्ने ओल्ड कपमा खेल्न पाउनेछ हवस् त अपरा चार बजेको अर्पण खबर सकियोस् समाचार कक्षीबाट म हमाल बिदा नमस्कार बर को साथ में होटल स्टार बैंक यूट विवाह होशिया कुछ या सरकारी गैर सरकारी संघ को सेमिनार तथा ठूला कन्फ्रेंस आयोजना विभिन्न सय देखि हजार जना सम